प्रधानमन्त्री दाहालको विशेष दूतका रूपमा अर्थमन्त्री महरा चीन प्रस्थान नक्कली चिकित्सकलाई चौबिस घण्टाभित्र मन्त्रालयमा हाजिर हुने निर्देशन विवादका बिच्ने विको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरू सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दावी अमेरिकामा विमान दुर्घटना विवाहित तीन जोडीको मृत्यु और विश्व क्रिकेट लीग चैंपियनशीप अंतर्गत नेदरलैंड विरूद्व ने के खेल में टस हारे पहले बैटिंग करते ओलंपिक छब्बीस स्वर्ण पदक सहित अमेरिका शीर्ष स्थानी मशमलव दु मेघानेटी प्रसारण तीन बजे यूनिटी धामी उप प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महरा प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा सोमबार चीन प्रस्थान गरेका छन् उप तथा अर्थमन्त्री महरा परराष्ट्र मन्त्रालयका सहसचिव छविन्द्र प्रसाद अर्याललाई साथै लिएर चीन गएका हुन् चीन जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महराले आफ्नो भ्रमणको मुख्य उद्देश्य चीनसँगको सम्बन्ध सुदृढ गर्न गर्नुभएको बताएका छन् उनले चीन भ्रमणका क्रममा चिनिया नेतृत्वलाई नेपाल भ्रमणको निम्ता दिनुका साथै नेपालको आर्थिक विकासमा सहयोगको आग्रह पनि गरेको बताएको छेन्दु हुँदै चिनको बेन्जिङ बेजिङ पुगेपछि अर्थमन्त्री महरले चीनको उच्च स्तरीय राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ उनी आगामी भदौ तीन गते स्वदेश फर्किने कार्यक्रम छ स्वास्थ्य मन्त्रालयले नक्कली प्रमाण पत्रधारी आरोप लागेका चिकित्सकलाई कामबाट फिर्ता हुन चौविस घण्टी निर्देशन दिएको छ करारमा कार्यरत डाक्टरहरूसँगको सम्झौता रद्द गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ प्रधानमन्त्री पुष्पकमल दाहले आइतबार मात्र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर शिरेन्द्र राज उप्रेतीलाई नक्कली भनिएका डाक्टरलाई बिरामी जाँच्न नदिन निर्देशन दिएका थिए त्यसै मन्त्रालयमा सहसचिव त्यसलगत्तै मन्त्रालयमा सचिव बैठक बसेर ती चिकित्सकलाई चौबिस घण्टाभित्र मन्त्रालयमा बोलाउने तथा करार र अस्थायी सरकारी चिकित्सकको करार सम्झौता भंग गर्ने निर्णय भएको हो चौबिस घण्टाभित्र हाजिर हुन भनिएका सरकारी स्थायी डाक्टर तीन तथा करार सम्झौता कार्यरत सरकारी डाक्टर भने पाँचजना रहेको बताइएको छ निजी अस्पतालमा कार्यरत चिकित्सकले चिकित्सकको भने लाइसेन्स निलम्बन गर्न नेपाल मेडिकल काउन्सिलमा पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो प्रहरीले चलाएको अपरेशन क्वाट हालै सैतिसजना चिकित्सक नकली प्रमाण पत्रकै आधारमा स्पेसामा संलग्न भएको तथ्य फेला परेको थियो विवादका बीच नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरू भएको छ प्रतिनिधिको विषयमा रामचन्द्र पौडेल पक्षधरले विरोध गरे पनि नेबीच संघको निर्वाचन समितिले चुनावको प्रक्रिया अगाडि बढ़ाएको हो निर्वाचन समितिले अहिले उम्मेद्वारको मनोनयन पत्र वितरण गरिरहेको छ प्रतिनिधि विवाद नमिले नमिलाइकन चुनावको प्रक्रिया थालेको भन्दै पौडेल पक्षले अहिले काँग्रेस पार्टी कार्यालय सानेपामा नाराजुलुस गरिरहेको छ प्रतिनिधि विवादकै कारण आइतबार शुरू हुने भनिएको निर्वाचन कार्यक्रम सोमबारसम्म स्थगित गरिएको थियो सोमबार उम्मेद्वारी मनोनयन र भोलि मतदानको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ संविधान त्रुटिपूर्ण रहेकाले सच्याउनु पर्ने छ प्रेस सोसाइटी नेपाल तनह शाखाले आज दमौलीमा गरेको पत्रकार सम्मेलनमा उनले सीमांकनको विषयमा आन्दोलन भइरहेकाले संविधान संशोधन गरी उनीहरूको माग पूरा गर्नतर्फ सरकार सक्रिय बन्नुपर्ने बताउनु भएको छ तोकियोको म्यादी सरकारले काम गर्न कठिन हुन्छ भट्टराईले भने कम्तीमा पनि पाँच वर्ष शासन व्यवस्था चलाउन पाउने प्रावधान बनाउनुपर्छ म्याधी सरकार बन्दा कर्मचारीले नटेर्ने र अन्य निकाय सक्रिय सोचे सुच, अनुरूप काम गर्न नसकिने उनको भनाइ छ संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्नेमा उनको जोर थियो सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्मा ऊर्जा मन्त्री बनेपछि खाली रहेको सभापति पदमा संसदको प्रमुख प्रतिपक्षीय दल नेकपा एमाले दावी गर्ने भएको छ लेखा समितिको सभापति प्रमुख विपक्षी दलले पाउने संसदीय परम्परा रहेको र शर्माले राजीनामा दिँदा दिँदै पनि एमाले छोडिदिएको भनेकाले आफ्नो दलको स्वाभाविक दावी रहने एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो प्रचलनको हिसाबले पनि लेखा समितिको सभापति प्रतिपक्षले पाउने हो स्वयं सभापतिले राजीनामा दिँदै गर्दा पनि प्रमुख प्रतिपक्षलाई छाडेको भन्नुभएको छ भने त्यसमाथि पनि काङ्ग्रेसको नयाँ सिद्धान्त अनुसार सशक्त प्रतिपक्ष चाहिने भनेकाले लेखा समितिमा हाम्रो दावी रहन्छ विगतमा लेखा समिति विपक्षले पाउने गरे पनि संविधान सभामा पक्ष विपक्ष नरहने भनेपछि दलहरूबीच भागभण्डारका क्रममा समितिका सभापति बाँडिने गरेको थियो यद्यपि काङ्ग्रेस एमालेको संयुक्त सरकार रहेका बेला प्रमुख विपक्षका जनार्दनले सभापति पद पाएको ढकालले बताउनुभयो खबरमा एउटा देश बाहिरको खबर अमेरिकामा एउटा विमान दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ आलाबामा भएको उक्त विमान दुर्घटनामा विवाहित तीन जोडी परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् तुस्कालोसा विमानस्थल नजिकै उक्त विमान दुर्घटना भएको थियो उनीहरू फ्लोरिडामा भएको डेन्टल कन्फेडरेसनबाट भाग लिएर फर्किँदै गरेको बताएको छ जसमा दुईजना का अक्सरफोर्डका दन्तचिकित्सक रहेका थिए दुर्घटनामा आमा बुवाको निधन भएपछि जना बच्चा भने टु्रो बनेको जनाएको छ विमानस्थल विमानस्थल नजिकैको रुख ठोक रुखमा ठोकिएर दुर्घटना भएको बताइएको छ पियन नेदरल्यान्ड विरुद्धको खेलमा नेपालले टस हारेको छ र ब्याटिङको निम्त पाएको छ पहिलो खेलमा पनि नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो र सात विकेटले हारेको थियो आजको खेलमा नेपालले पुनरागमन गर्ने अपेक्षा गरेको छ आज पनि डिस नियमित कप्तान पिटर बोने बोरेन अनुपस्थिति रहने भएका छन् उनले नेपाल विरुद्धको पहिलो खेल पनि गुमाएका थिए खेल केही बेरमा शुरू हुनेछ र रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ आज आठौं दिनको खेल जारी रहदा अमेरिका 26 स्वर्ण पदक सहित शीर्ष स्थानमा रहेको छ पन्ध्र स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा उक्लिएको छ समाना पन्ध्र स्वर्ण पदक जिते पनि तीन रजत पदकको आधारमा तेस्रो स्थानमा झरेको छ नौवटा स्वर्ण पदक जितेको रुसी चौथो स्थानमा उक्लिँदा आठ स्वर्ण पदकका साथ जर्मनी पाँचौं स्थानमा छ सा, यसै सात स्वर्ण पदक जितेको फ्रान्स इट र जापान कर्मश छैटौ सातौँ र आठौँ स्थानमा रहेका छन् अस्ट्रेलिया र दक्षिण कोरियाले छ छ वटा स्वर्ण पदक जित्दा हङ्गेरीले पाँच स्वर्ण बटुलेको छ हरियो ओलम्पिकमा हालसम्म 46 राष्ट्रले स्वर्ण पदक जिद्धा 66 राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् <्यों> तीन बजेको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक <्यों> प्रधानमन्त्री दहालको विशेष दूतका रूपमा अर्थमन्त्री महराचिन प्रस्थान नकली चिकित्सकलाई चौबिस घण्टा मन्त्रालयमा हाजिर हुन निर्देश विवादका बीचको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दावी अमेरिकामा विमान दुर्घटना विवाहित तीन जोडीको मृत्यु र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डस विरूद्धको खेलमा नेपालले टस हारे पहिले ब्याटिङ गर्दै ओलम्पिकमा छब्बिस स्वर्ण पदकसहित अमेरिका शीर्ष स्थानमै हवस् त समाचार सर्भर गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी दिलदीप यसलाई धेरै धेरै धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँ अहिले छ बजीको युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट मलाई पनि आज्ञा दिनुहोस् नमस्कार